सडक डिभिजन कार्यालय भरतपुर भरतपुर नगरपालिका जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालयको पहलमा नगर क्षेत्रको सडकलाई फराकिलो पार्ने काम सुरु भए पनि सडक फराकिलो पार्ने काम पुरा हुन नपाउँदै अव्यवस्थित पार्किङका कारण फेरि साँगुरो बन्दै गएको हो नगरपालिकाले सडकलाई व्यवस्थित गर्ने भन्दै ट्राफिकसँगको सहकारीमा यातायातका साधनको पार्किङका लागि छुट्टै स्थान निर्धारण गरेको थियो तर अहिले यातायातका साधनहरू जथाभावी पार्किङ गरिरहेका पाइन्छन् अझ यस्तो पनि देखिन्छ नानगढका सडकमा जहाँ पार्किङ निश्चितको सङ्केत ठहराइएको छ त्यहाँ दर्जन बढी सवारी साधन पार्किङ गरिरहेका हुन्छन् यसरी ट्राफिक नियम उल्लङ्घन भइरहँदा समेत सडकमा खटिएका ट्राफिक प्रहरी भनी अनभिज्ञ जस्तै बनेर बस्छन् हामीले मात्र गरेर के हुने हो र सडकमा खटेका ट्राफिकले भने हामी एक्लै दगुरेर हुने भए पहिले हुन्थ्यो परिवर्तन अहिलेसम्म किन कुर्नु पर्थ्यो एउटा एक एकजनाले मात्र हेर्नुपर्छ वारी हेर्न हेऱ्यो पारी उस्तै हुन्छ उनले भने सर्वसाधारणले पनि सहयोग गरेको हुन्छ उल्टे हामीसँग झगडा गर्छन् यता नगर क्षेत्रमा खटेका नगर प्रहरीले समेत झारा टार्ने काम मात्र गर्दछन् उनीहरूको काम तल पकाउने जस्तै भएको छ सडक पेटीमा पुनः फुटपाथ व्यवस्था फस्टाउँदै जान थालेको साम यता सवारी साधन पार्किङको लागि वैकल्पिक व्यवस्था नहुँदा समस्या भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख रबिन रबिन श्रेष्ठको भनाइ छ क्षतिपूर्ति र सहयोग समितिको विवाद टुङ्गिएपछि सिद्धपाल चोक थाङपालकोट दुर्घटनामा मृत्यु भएकाहरूको सब बिहिबार आफन्तले जिम्मा लिएर दाह गरेका छन् घटनामा मृत्यु भएका चौधजनामध्ये बाह्रजनाको सब घटनास्थल नजिकै विद्यालयमा राखिएको थियो चारवटा शबको दाह संस्कार स्थानीय इन्द्रावतीको सोले बगरमा सामूहिक रूपमा गरिएको छ आमा ग्याल्बो यातायात समिति राजनीतिक कार्यकर्ता स्थानीय प्रशासन र मृतकका आफन्तको सहमतिमा बिमा र क्रिया खर्च समेत प्रत्येक व्यक्ति एक लाख पचास हजार उपलब्ध गराउने निर्णयपछि आफन्तले सब बुझेका थिए आफन्तलाई थप था, सहयोग जुटाउन र घटना सामेल गर्न भोताङका दोर्जे लामाको समय तमा सात सदस्य समिति गठन गरिएको साम सिन्धुपाल्चोको लेकाली भेक भोताङबाट राजधानी जाँदै गरेको बाइक छत्तिस पैँतालिस नम्बरको बस थाङपालको टेक सलले बिसौना भिरबाट खस्ता बुधबार बिहान चौधजनाको मृत्यु भएको थियो अब सम्पूर्ण सडकको वर्तमान अवस्थाको बारेमा जानकारी यति बेला नारायणगढा विज्ञान सडक खण्ड खुल्ला त्यसै गरी नानगढ मुगलिन मुगलिन असे काठमाडौँ मुगलिन्दमली पोखरान नानगढ प्रासिबोल सडक खण्ड पनि खुला छन् शून्य त्रिसठी मोबाइल नम्बर अन्चानब्बे पाँच पचास एकसट्ठी सात सय त्रिचालिस खबर। अवस्थ बिहान आठ बजे ट्राफिक खबर दिने नुर्वराज बिता भाई नमस्कार खबर।